कोलम्बिया विश्वविद्यालय को निमंत्रणा में अमेरिका दुई हजार सत्तालीस साल के संविधान निर्माण हमीशी संस्था सहयोग थे मेरे कार्यालय में आए डेनमाक लगात का मूलुक का प्रतिनिधि छोटो समय का लगी भेप ती देश में गए संविधान को अध्ययन कर अनुरोध करे मजस्ती अरु साथी अनुरोध आक हो समय अभाव म डेन्माकानक दमनाथ ढुंगना लंडन जानु संविधान बनाऊदा सब को राय लिख राम कर हाम्रो दिमाग खुल्ला थियो तर यो संविधान निर्माण गर्दा कुनै विदेशीको सहयोगबाट निर्माण भएको होइन यो संविधान शुद्ध रूपमा हामी नेपालीको मेहनतबाट नै ने निर्माण भएको हो लक्ष्मण अर्याल र म संविधान निर्माणका सिलसिलामा अमेरिका गएका बेलामा केही कुरा उल्लेख गर्नु सान्दर्भिक हुन्छ मुकुन्द रेग्मीले आफ्नो किताबमा हामी दुईजना अमेरिकाजना लालालायित भएको उल्लेख गर्नुभएको छ वास्तवमा यो यथार्थ र सत्य तथ्य होइन संविधान सुझाव आयोगको छैठौँ बैठक जेठ सत्ताइस गति बसेको थियो त्यस बैठकमा म उपस्थित हुन सकेको थिइनँ त्यस समयमा म सुझाव संकलन गर्न मेची कोशीमा थिएँ त्यस बैठकमा न्युयोर्कको कोलम्बिया विश्वविद्यालयका प्रिन्सिपलले नेपालमा प्रजातान्त्रिक संविधान निर्माण विषयमा अन्तरसम्वाद कार्यक्रम राखेर हामीलाई निम्ता पठाएका रहेछन् त्यो छैटौँ बैठकले लक्ष्मण अर्याल र मलाई पठाउने निर्णय गरेको रहेछ बैठकले सर्वसम्मतिबाट निर्णय गरेको कुरा अध्यक्षले मलाई फोनमा जानकारी गराउनु मैले उहाँसँग अमेरिका जान नभ्याउने कुरा गरेँ जुलाईको पहिलो साता त्यो कार्यक्रममा जानुपर्ने थियो त्यस बेलासम्म म सुझाव सङ्कलनमा नै व्यस्त हुनुपर्ने भएका कारण मलाई अमेरिका जान चयन गरेकोमा उहाँहरूलाई धन्यवाद दिँदै आफू असमर्थ भएको कुरा भने र अरू साथीहरूलाई पठाउन अनुरोध गरेँ अमेरिका जाने कुरा त्यहीँ सकेर म सुझाव सङ्कलन गर्ने काममा लागेँ सुझाव सङ्कलन गर्ने क्रममा धनकुटा पुगेपछि फेरि अध्यक्षसँग फोनमा कुरा भयो उहाँले फेरि भन्नुभयो अमेरिकाको अन्तरसम्वाद कार्यक्रम दुई हप्ताका लागि पछाडि सर्यो अब तपाईँ जान भ्याउनुहुन्छ जानुस् मैले आफ्नो जिम्मेवारीको काम सकेपछि आएको पनि काम गर्नु थियो किनभने म वाम मोर्चाका तर्फबाट जनताका लागि संविधान बनाउन खटिएको थिएँ र मेरो मुख्य काम त्यहीँ थियो त्यसैले यसमा कुनै बाधा पर्ने गरी म कहीँ जान्न भने उहाँले तपाईँ कोसी र मेचीको काम सकेर आएपछि भ्याउनुहुन्छ यहाँ पनि केही काम बिग्रिँदैन सात आठ दिनलाई जाने हो त्यो पनि महत्त्वपूर्ण काम हो जानुभयो राम्रो हुन्छ जानुस् भन्नुभयो म व्यक्तिगत रूपमा जाने होइन र राय सङ्कलन गर्ने काम बिग्रिँदैन भने जाने कुरामा सहमति जनाएँ मेची कोसीबाट फर्केर आएपछि आयोगमा आए पनि मैले यहीँ कुरा दोहोऱ्याएको थिएँ आयोगले निर्णय गरेपछि हामी दुवैजना अमेरिका गयौँ कोलम्बिया विश्वविद्यालयप्रति अनुगृहित बन्नुपर्छ जसले नेपालमा बन्ने संविधानबारे अन्तरसम्वाद आयोजना गर्यो त्यस कार्यक्रममा नेपाल लगायत अमेरिकाका न्यायशास्त्रका सुविख्यात विद्वानहरूले भाग लिएका थिए र महत्वपूर्ण सुझाव दिएका थिए त्यसबेला अमेरिकामा दुई सालको आन्दोलनको सफलता र प्रजातान्त्रिक संविधान निर्माण गर्ने कुराले नेपालप्रतिको रुचि बढाएको रहेछ यसमा त्यसबेला अमेरिका बस्ने नेपालीहरूको निश्चय पनि महत्त्वपूर्ण भूमिका थियो हामी वासिङटन पुग्दा थुप्रै नेपालीहरू स्वागत गर्न आएका थिए मानिसहरूको भनाइ थियो राजा महेन्द्र अमेरिका आउँदा उनको स्वागतमा जति मानिस आएका थिए त्यत्तिकै मानिस हामी जाँदा विमानस्थलमा आएका थिए यसबाट के देखिन्छ भने नेपालको प्रजातान्त्रिक संविधान निर्माणमा अमेरिकामा बस्ने नेपालीको कति उत्साह थियो हामी न्युयोर्कबाट वासिङटन जाँदा न्युयोर्कमा जहाज बिग्रियो र त्यो बन्न दुई घन्टा लाग्ने भयो अमेरिकामा पनि यसरी जहाज बिग्रिएर घन्टौँ ढिला हुँदोरहेछ जहाज समयमा नपुगेको हुनाले वासिङटनको डलस विमानस्थलमा ओर्लन पाएन त्यहाँको नियम के रहेछ भने रात परेपछि सहरका बासिन्दालाई दुःख नहोस् भनेर सहरभित्रको हवाईअड्डामा जहाज ओर्लन नपाउने रहेछ हामीले स्वागत गर्न गएका नेपाली साथीहरूले एउटा विमानस्थलमा हाम्रो प्रतीक्षा गर्नुभयो हामी अर्को ठाउँमा उत्रियौँ त्यहाँ केही समय हामी अल्मलिएर विमानस्थलमा नै बसिरह्यौँ केही समयपछि हामीलाई खोज्दै साथीहरू आउनुभयो र हामी उहाँहरूसँगै गयौँ हामीले एकजना सब्दान्त नेपाली जो अन्तर्राष्ट्रिय मुद्राकोषमा उच्च पदमा कार्यरत हुनुहुन्थ्यो उहाँकोमा खाना खायो, र राति बस्न आइएमएफमा कार्यरत सुखदेव शाहको घरमा गयौँ हामीलाई त्यहीँ बस्ने बन्दोबस्त गरिएको रहेछ सुखदेवजीकी श्रीमतीले राम्रो व्यवहार गर्नुभयो त्यहाँ उहाँले वासिङटनमा बसेका नेपालीहरूलाई बोलाएर एउटा कार्यक्रम गराइदिनु भयो त्यस बेलामा पनि झण्डै साठीजना नेपाली उपस्थित थिए नेपालीहरूको बीचमा राम्रो अन्तरसम्वाद भयो त्यहाँ मैले नेपालको स्थितिबारे बोले वासिङटन पुगेका बेला रात परेको थियो म पहिलोपटक वासिङटन गएको हुनाले भोलिपल्ट बिहान सुखदेवजीले आफ्नै मोटरमा हामीलाई वासिङ्टन घुमाइदिनु साँझ कार्यक्रम भयो भोलिपल्ट बिहान हामी न्युयोर्क फर्कियौँ बिचमा एकपल्ट फेरी दुई चार घन्टाका लागि वासिङटन आउनु पर्यो त्यहाँ अमेरिकी सिनेटरहरूले भेट्न खोज्नुभएको रहेछ हामीले सिनेटर बब डोल काङ्ग्रेसका दुई प्रतिनिधि र एकजना मन्त्री एलिजाबेथ डोललाई भेट्यौँ उहाँहरू भन्दै हुनुहुन्थ्यो अरू एक दुई दिन तपाईँहरू बस्नुहुन्छ भने वाइट हाउसमा लगेर राष्ट्रपतिलाई भेटाइदिन्छौँ हामीसँग त्यति समय पनि थिएन हाम्रो मुख्य काम अन्तरसम्वाद कार्यक्रममा भाग लिनु थियो छिटो नेपाल फर्किनु थियो हामीलाई सिनेटरले अत्यन्तै माया गर्नुभयो नेपालको प्रजातन्त्रलाई सुदृढ गर्न हामीले के सहयोग गर्नुपर्छ हामी गर्छौँ भन्ने उहाँहरूको भनाइले हामीलाई प्रभावित पार्यो मस्कोमा नेपाल कम्युनिस्ट पार्टीको चिठी लिएर जाँदा समेत मैले कम्युनिस्ट पार्टीका एकजना जिम्मेवार नेतासँग पनि भेट्ने मौका पाइनँ अमेरिकाको वासिङटनमा चार घण्टाको बसाइमा दुईजना सिनेटर दुईजना हाउस अफ रिप्रेजेन्टेटिभका सदस्य र एकजना मन्त्रीसँग भेटघाट भयो अरू एक दिन बसेको भए राष्ट्रपतिलाई पनि भेट्न सकिने रहेछ अमेरिकाको कस्तो खुल्ला समाज मलाई यो निकै मन पर्यो न्युयोर्कमा भएको अन्तरसम्वादमा लक्ष्मण अर्याल र मैले बोल्यौँ त्यो कार्यक्रममा अमेरिकाका विधिशास्त्रका विद्वानहरूले पनि बोले लक्ष्मणजी र मेरो बीचमा सेना सम्बन्धी कुरामा फरक विचार थियो मैले सेना जनप्रतिनिधि सभाको मातत्मा जननिर्वाचित सरकारको अधिनस्थ हुनुपर्छ भन्ने कुरामा जोड दिएँ भने उहाँले राजा भएको देशमा सेना संसदको मातत्वमा ल्याइहाल्नु हुँदैन अहिलेका राजा बेसै छन् राजा सेनाको परमाधिपति हुन्छन् भनेर आफ्ना कुरा सविस्तार राख्नु अमेरिकीहरूले पनि उठेर हामीलाई प्रश्न गर्थे हामी ती प्रश्नको जवाब दिन्थ्यौँ छलफल धेरै रोचक भएको थियो एक जना अमेरिकी विद्वानले मेरो भनाइमा सहमति जनाउँदै भने म प्रजातन्त्रवादी हुँ यस अर्थमा म लक्ष्मण अर्यालसँग नजिक छु म कम्युनिस्ट विरोधी हुँ भरतमोहन अधिकारी कम्युनिस्ट हुन् यस मानेमा म मा उनीसँग टाढा छु तर सेनाको स्थान कहाँ रहनुपर्छ भन्ने कुरामा लक्ष्मणजीसँग होइन म भरतमोहनसँग आफूलाई नजिक पाउँछु अहिलेका राजा असल होला तर यो एउटा राजाको कुरा होइन यो त पचासौँ वर्षको कुरा हो यस्तो कुरामा सम्झौता गर्नु हुँदैन सेनालाई संसदको माथत्मा नै राख्नुपर्छ यस कुरामा कम्युनिस्ट भए पनि म भरतमोहन अधिकारीसँग सहमत छु कोलम्बिया विश्वविद्यालयका प्रिन्सिपल अत्यन्तै भद्र हुनुहुँदो रहेछ उहाँले हामीलाई अरू पनि ससाना छलफल कार्यक्रममा सहभागी गराउनु भयो हामी फर्किने दिन उहाँहरूले हामीलाई संयुक्त राष्ट्रसङ्घको भवन देखाउन लैजानु भयो त्यहाँ दिउँसोको खाना खुवाउनु र आफैले गाडी हाकी विमानस्थल पुऱ्याइदिनु त्यसबेला उहाँले मलाई भन्नुभयो तपाईँ जस्तो कम्युनिस्ट हामी मन पराउँछौँ तपाईँको कुरा मलाई मन पर्यो हामीले विश्वविद्यालयमा नेपालीलाई छात्रवृत्ति दिने गरेका छौँ नेपाली काङ्ग्रेस दरबारबाट कति विद्यार्थीहरू छात्रवृत्तिमा यहाँ पढ्न आए अबदेखि एउटा सिट हामी तपाईँहरूलाई दिन्छौँ एकजना विद्यार्थी पठाउने गर्नुहोस् काठमाडौँ आएपछि मैले यो कुरा पार्टीमा राखेँ हामीले धरानमा वकालत गरिरहनुभएका रामप्रसाद श्रेष्ठलाई अमेरिका अध्ययनका लागि पठाउने कुरा गऱ्यौँ तर पछि के भएको भन्ने उहाँ गए जस्तो लाग्दैन हामी पाँच दिन अमेरिका बसेर काठमाडौँ फर्क्यौँ मैले न्युयोर्क कारको झ्यालबाट मात्र हेर्ने मौका पाएँ करिब एक घण्टा हामी न्युयोर्कमा घुम्यौँ संसारकै प्रसिद्ध ट्विन टावर हेर्ने मौका पाइनँ स्ट्याचु अफ लिबर्टीको विषयमा मैले धेरै अघि पढेको थिएँ तर त्यो पनि समय अभावले हेर्ने मौका पाइनँ हामीलाई अमेरिका आउन जान जम्मा नौ दिन लाग्यो त्यसबेला नेपालमा रहेकी अमेरिकी राजदूत जुलिया च्याङ ब्लसलाई आयोगका अध्यक्ष विश्वनाथ उपाध्यायले हामी अमेरिका गएको र त्यहाँ मन्त्री सिनेटरहरूलाई भेटेको कुरा सुनाउनु उनले पत्याइनन् उनले कहाँ चार पाँच घन्टामा सिनेटर रिप्रेजेन्टेटिभ र मन्त्रीलाई भेट्न सकिन्छ भनी अध्यक्षले म फोटो देखाइदिन्छु भनेपछि उनलाई पत्याएर लागेछ पछि उनले हामीलाई अमेरिकी राजदूतावासमा निमन्त्रणा गरेकी थिइन् हामीसँग कुरा गर्दा पनि उनले छक्क पर्दै आठ दिनमा कसरी अमेरिका जान आउन र यतिका भेटघाट गर्न सम्भव भयो तपाईँहरूलाई जेट्याग लागेन भनिन्